कार्यक्रम लोक आंगन हरेक सा को शनिवार बेलुकी चार बजे अर्पण समाचार पची प्रत्यक्ष गायन को कार्यक्रम लोक आगन मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक आँगन नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि कार्यक्रम लोग आँगनको साथमा तपाईँसँग भेट्नको लागि तपाईँसँगै गाउनका लागि तपाईँसँगै भलाखुसहरी गर्नका लागि प्राविधिक मित्र राजसँगै म तपाईँकै लोकभाकाको साथी दिपेन्द्र उपस्थित भइसकेको छु तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभरि एकैसाथ सुनिराख्नु भएको छ सीता फर्नेसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोग आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि तपाईँसँगै गाउनका लागि हामी आउने गर्छौँ विशुद्धा लोक कार्यक्रम हो तपाईँ पनि आउन सक्नुहुनेछ तपाईँ पनि राम्रोसँग गाउन सक्नुहुनेछ कार्यक्रम लोग आँगनको बसाइँमा रह रहेर रहे चाहिँ रहे। आएर चाहिँ आउनको लागि दुईवटा बाटो आज पनि तपाईँको लागि बिल्कुलै खुल्ला गरेका छौँ जिरो छप्पन्न पाँच त्रिसठी तिन अनि पाँच यो दुईवटा बाटो तपाईँलाई हामीले खुल्ला गरिराखेका छौँ यो दुईवटा बाटो भएर तपाईँ आउनुपर्ने हुन्छ गत हप्ताका विजेता मित्र भीमसेना अधिकारी जी हुनुहुन्थ्यो पिठुवाका उहाँ पनि हामी र एकैछिनपछि उहाँको गीतलाई पनि हामी सुन्नेछौँ सुरुवातमा भने तपाईँ सबै सबैको लागि एउटा मिठो आवाजलाई चाहिँ अगाडि बढाउनु पर्छ कि जस्तो लागेको छ कार्यक्रमको सुरुवातमा जिम्बल बाकी छोरी रामजी खान र रा ज्योति मगरको स्वर त्यसै गरी लय शब्द सङ्कलन चाहिँ रामजी खाँडको रहेको छ र अम्बिका म्युजिक प्रालयले बजारमा भर्खरै ल्याएको यो मिठो भाका तपाईँ सबै सबैको लागि राख्न चाहन्छु जिम्बल बाकी छोरी अब नती नाइट हाथेट भो रात मिम्मल मौकी छोरी छोरी छोरी झाँचूरा झिम्मल मौकी छोरी छोरी अधारो मिला औ रात मिम्माल झिम्ल छोरी अधारो मलाख मया काली छोकी गोरी मैं काली छोकी गोरी या खाली छोकी घोरी मन को धूख का मा लाको माया झंचुने लाया किस्त भाका तबे मज रा रामजी खान र ज्योति मगरको स्वरमा सजिएको मिठो भाकालाई तपाईँमा उठाए तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ सीता सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रममा लोग आँगनमा रहिरहेका हामी तपाईँ आउने बाटो जिरो छप्पन्न अनि पाँच यो दुईवटा बाटो भएर तपाईँ आउनुहोला र गत हप्ताका विजेता मित्र भुमसेन अधिकारीजीसँगको कुराकानीलाई म यतिखेर चाहिँ अगाडि जोड्न चाहन्छु भीमसेनजी स्वागत छ कार्यक्रममा धन्यवाद आरामै हुनुहुन्छ एकदम के गर्नुहुन्छ केमा व्यस्त हुनुहुन्छ आज पढ्दै कक्षा एघारमा तपाईँलाई ढिलै भए पनि हाम्रो कार्यक्रमको तर्फबाट है त राम्रोसँग पढ्नु होला कुन विषय लिएर पढ्ने सोचमा हुनुहुन्छ म्यानेजमेन्ट र राम्रोसँग पढ्नु होला हाम्रो कार्यक्रमको तर्फबाट रेडियो अर्पण होल युनिटको तर्फबाट तपाईँले शुभकामना छ है त गत हप्ता चाहिँ कुन भाका गुनगुनाउनुभयो हजुर आँखाको छायालाई हुन्छ आज पनि आँखाको छाया दाजु प्रतिपाधिकारीको शब्दमा र दुर्गा दाल लय तथा दिवललाल छेत्री र बुझाको दिदीको स्वरमा सजिएको यो धाका गाउन चाहनु हजुर हुन्छ सुरु गरौँ है त म तपाईँलाई सङ्गीतले पस्याउँछु हस् आँखाको छाया साड़ी नया हे ढाके पाखा पीर पीरती ढाके आखा आख को छाया मरना परे धागो पिर मायो पर उनियो आखैको छाया भाइ मर्ना परे मराउला बरुमै छाडदिन माया झल्कोले तान्छ झल्कोले तान्छ आखैको छायालाई मई परे मरौला बरुमै हर्दिन माया म यति नै भीमसेन्जी निकै सुन्दर तरिकाले गाउने कोसिस गर्नुभयो र स्टुडियोमा आएर गाउँदा फोन लाइनमा गाउँदा कस्तो अनुभव भयो कस्तो फरक पाउनु भयो फरक, फरक त हुन्छ नै स्टुडियोमा आएर प्रत्यक्ष गाउँदा फोनबाट गाउँदा पहिलोचोटि हो कि स्टुडियोमा यसरी गीत गाउनु पाएको चाहिँ पहिलोचोटि नै है ल कार्यक्रम आएर चाहिँ राम्रोसँग गीत गाउने कोसिस गरिदिनु भयो यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद छ है त छुट्टिन्छ नमस्ते भीमसेमजीसँगको कुराकानी सँगसँगै अब भने तपाईँसँग हामी फोन लाइनको कुराहरू गर्नेछौँ कोही साथी आइसक्नु भएको सङ्केत मैले पाइराखेको छु राजको सङ्केत मिलिराखेको छ मलाई सीता फोनेसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोगानमा हामी रहिराखेका छौँ कोही साथी हुनुहुन्छ म कुराकानी गर्छु हजुर नमस्ते हेलो आउने तर्खर गर्दै हुनुहुन्थ्यो जानु भएको छ भनेर चाहिँ उताबाट सङ्केत मिलिराखेको छ राजबाट तपाईँ आउने बाटो जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस सीता फडिसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोक आँगनमा मिलाइराखेका छौँ यदि तपाईँलाई अफिस तथा घरैसी प्रयोजनका लागि कार्पेट त्यसै गरी विदेशमा तथा स्वदेशमा बसेका बनेका विभिन्न फर्निसिङका सामनाहरू दराज टेबल पलङहरू रिचाइ राखेको छ भने एक पटक सम्झिनै पर्ने नाम सीता फर्निसिङ सेन्टर जुन रत्नगर दुई हाई स्कुलहरू चितवनमा अवस्थित रहेको छ फोन नम्बर जिरो छप्पन्न रहेको छ सा, कोही साथी आइसक्नु भएको छ एकैछिनपछि म फेरि पनि तपाईँलाई सीता फर्निसिङको बारेमा जानकारी दिने नै छु यति भने कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते हजुर नमस्ते भाइ कहाँदेखिको बोल्नुभयो धवपुरबाट हजुर नयाँ नौलो एकदम माधवपुरतिरको सुनाउनुहोस् लगभग लगभग खेत रोपेर चाहिँ भ्याउन थाल्नुभयो अहिले घरबाट हो कि खेतबाटै फोन गर्नुभयो निरैबाट है ल कर्य कमाउने वाचा कुन बाकस सुनाउने आज? आज म आउँछु आउँदिनु भन्ने। आउँछु आउँदिनौ। हुन्छ सुरु गरौ है त। हुन्छ सुरु गरौ। ओ परे छै म गयो नि यो चोला सायद ब भेटुँदै नहुँला आउँछु आउँदिनु। मायाउ छु हौ नै नछु मिन गयो नि छो नै नौ छु हि हो भना निर्माया छोनाउ माउी हो भना निर्माया छो नै माझु देखला पाउ मरने भा म भेटा सकियो मरने भाइ मेट हु yo baba te amo mucho oh vanir maya aucho divina yesai morchuma dicen tan fin oh vanir maya aucho divina yesai morchuma dicen tan fin आउँछु आउँदैन यसै मर्छुमा भेट्न पाउँछु पाउँदैनौँ यस्तै निकै सुन्दर भाका चाहिँ गाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद रेडियो सँगै रहनु है त छुट्टिन्छ नमस्ते अनुष्ठ अधिकारी आउनु भएको थियो माधवपुरबाट पालु तपाईँको जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउनुहोला र सीता फर्निसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोगागानमा हामी रहिराखेका छौँ यदि तपाईँलाई घरयासित त अफिसियल रूपमा चाहिँ चाहिरहेको छ त्यो अफिस सजाउनु परेको छ कार्पेटहरू कहाँ खोज्ने विदेशमा अथवा स्वदेशमा बनेको त्यो कार्पेटहरू चाहिँ कहाँ पाइन्छ होला भनेर भवतारी राख्नु भएको छ भने तपाईँलाई एकचोटि सम्झिनै पर्ने नाम सीता फर्निसिङ सेन्टर दुई जुन चाहिँ रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी चार सय एकाउन्न मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी नम्बरमा चाहिँ तपाईँले कल गर्नुभयो भने प्रोपराइटर प्रमोद शर्माजीलाई भेट्नुहुनेछ हामी एकैछिन मिठो भाका सुन्छौँ भाका छोटो व्यवसायिक विश्राममा जान्छौँ विश्रामपछि तपाईँसँगै गाउन तपाईँसँगै बोल्नका लागि हामी आउने नै छौँ रेडियो अर्फन एक सय चार थोलो पाँच मेगासँगै रहनुहोला सबै आउने बहिनी सबलाई पनि आएको छ तिम्रै माया मीतिम पानी माले आते गो मेरी बनाम्री भानसुमा पानी गांव घरा होला रेडियो ए कान्नुहोस् न मैले त घरका लागि फर्निचरका सामानहरू सीता फर्निसिङ सेन्टरमा गएर अर्डर दिएँ त्यसो भए ठिक गरेछस् कान्छा, हेर्नु मैले पनि पाँच छ वर्ष अगाडि सीता फर्निसिङबाट ल्याएका फर्निचरका सामानहरू जस्ताको तस्तै छन् ए हो र काका त्यसो भए म अहिले हिने अरु सामान पनि अर्डर दिन सीता फर्निसिङ सेन्टरतिर हजुर हामी कहाँ अफिस तथा घरसी परिजनका लागि आवश्यक स्वदेश तथा विदेशमा उत्पादित कार्पेटका साथै फर्निचरका सामानहरू दराज टेबल सोफा पलङ लगायतका सम्पूर्ण सामानहरू पाइन्छ सम्पर्क सीता फर्निसिङ सेन्टर रत्नगर दुई हाई स्कुल रोड चितवन फोन शून्य छपन्न पाँच चार सय एकाउन्न मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छपन्न अन्ठानब्बे चार पचास असी छ सय पचहत्तर प्रमोद शर्मा ए हजुर आज मैले गहना नि? एक पटक गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारीबाट ल्याएको नि कम बाटी हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र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 होइन बाबजू के भयो के हुनु बाबु त्यही त हो नि कमर दुख्ने शरीर दुख्ने अनि दिशामा रगत देखिनु मलद्वारमा बाँसु पलाउनु डल्लो मलद्वार बाहिर निस्किनु वरिपरि चिर्नु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी माग्ने छाला सम्बन्धी दार्ज एलर्जी रातो डाबरा अनुहारको चाया पोतो शरीर ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैर अनुसार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर पैसठी शून्य छ्यानब्बे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 हमी कहाँ ब्लक रिंग कंपाउंड पोल पिल्लर डिजाइन डिजाइन का आकर्षक रैलिंग साइज साइज का आकर्षक डिजाइन का मूर्ति लगायत विविध सीमेंट का सामग्री ग्यारेटी साथ होम डिवरी को सुविधा होतेग्री टुटपुर भाग में कंपनी आपोर्ने जानकारी कराद विज्ञापन होने गुणस्तर ध्यान दि शिवशक्ति कंक्रीट समझ संपर्क शिवशक्ति कंक्रीट उद्योग रत्नगर तीन बेलसी हाईवे संगे मोबाइल अंठानब्बे चार सौ पचास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 Test preparation class class Japanese language and culture class for student visa, visa, visa, working visa. school, college, university on your choice, education gap no problem, फोन नंबर शून्य छपन्न पांच साठी नौ सौ पचपन मोबाइल नंबर अंठानबे चार बावन्न छहत्तर एक सौ छियासी तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो, रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र यो हो कार्यक्रम लोक आँगन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 यो एक किसिमको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोग आँगनको यो विषयमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो पणेक्ष चार थप्लो पाँच मेघर हामीलाई इन्टर नेडल लाइनको रेडियो चा सुनिराख्नु भएको छ सीता फणेसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोग रहिराखेका छौँ यदि तपाईँलाई चाहिँ घरैसी तथा अफिसियल कामको लागि युज हुने त्यो कार्पेट अनि त्यसै गरी टेबल पलङहरू जे चाहिराखेको अवस्था छ भने एकचोटि अवश्य पनि सम्झनु होला हाई स्कुल रोड म रहेको शीतल फर्निसिङ लाई कोही साथी आइसक्नु भएको छ कि नैदेखि पर्खेर बस्नु भएको छ रातको सङ्केत मसँग ढिलो नगरिकन कुराकानी गर्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर कहाँदेखि हेलो हेलो कहाँदेखि को बोल्नुभयो सरोज लामा दाई। खबर घाम लागेको छैन सर कुन बाका जी? रामजी खानको त्यो छ नि हजुर गरौँ है त हजुर हजुर पैसा सिन्दुरको सिन्दुर भरम लुजनी माया गरौँ ल हेलो भाइ सरोजी ल निकै सुन्दर तरिकाले गाउन कोसिस गर्नुभयो धेरै धेरै धन्यवाद छ फोनलाइनमा आइदिनु भयो रेडियो सँगै रहनु होला है त हुन्छ भाइ नमस्ते <laughs> सरोज लामा आउनु थियो शक्तिखोरबाट उहाँले पनि गाउन कोसिस गर्नुभयो कोसिस गऱ्यो भने अवश्य पनि हामी त्यो सगरमाथोको चुचुरोमा चाहिँ पुग्न सकिन्छ चा, अरे भन्ने भनाइ पनि छ यदि हामीले कोसिस गर्दै अगाडि बढ्यौँ भने हरेक कुरा हामीले सफलता पाउन सक्छन् है हाम्रो कोसिस नै राम्रो हुन्छ नै र तपाईँ पनि आउन सक्नुहुनेछ राम्रोसँग गाउन सक्नुहुनेछ कार्यक्रम लोगागनको व्यवसायमा हामी रहिराखेका छौँ जिरो सपना पाँच यो दुईवटा बाटो बिल्कुलै खुल्ला गरेका छौँ हामीले कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने एक जना हामी मित्रहरू मध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका सँगसँगै हामी उत्कृष्ट उपहारले पनि तपाईँलाई चाहिँ सम्मान गर्ने एउटा पुरस्कार पनि तपाईँलाई हामीले दिने व्यवस्था गरेका छौँ कार्यक्रममा कोही साथी फेरि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर कहाँदेखिको बोल्नुभयो रमेश सापकोटा पर्साबाट हजुर के छ रमेश याल खबर के गर्नुहुन्छ तपाईँ कतिमा टुवेल्भमा पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु होला हाम्रो कतिको मनपर्छ कतिको गुनगुनाउनु नि त आज गुनगुनाउनु पर्छ ल सुरु गरौँ रमेशजी गाउने कोसिस त रहेको थियो कोसिस नै सबैभन्दा ठुलो हो तपाईँलाई फेरि पनि भन्न चाहन्छु कोसिस गर्नु सबैभन्दा राम्रो कुरा हुनेछ कोसिस गऱ्यो भने अवश्य पनि हामी सफलताको शिखरमा पुग्न सक्ने नै छौँ कार्यक्रम लोक भाकामा हामी रहिराखेका छौँ शीतल फणिश्रिर सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोक हामी रहिराखेका छौँ कोही फेरि आइसक्नु भएको छ हजुर नमस्ते ल आउनुभएको थियो रिसाउनु भएको जस्तो चाहिँ आज नरिसाउनु होला राम्रोसँग आउनुहोस् राम्रोसँग गाउनुहोस् तपाईँलाई मेरो शुभकामना तपाईँ आएर चाहिँ राम्रोसँग गाउनुभयो भने शुभकामना सँगसँगै तपाईँलाई हामीले विजेता पनि बनाउनेछौँ राम्रोसँग गाउने साथीहरूमध्येबाट सीता फर्निसिङ सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोक रहिराखेका छौँ सीता फर्निसिङ सेन्टरको बारेमा भन्नुपर्दा यदि तपाईँलाई चाहिँ अफिस तथा घर सजावटका सामानहरू कार्पेट त्यसै गरी फर्निचरका सम्पूर्ण सामानहरू दराज टेबल पलाङ सोफा चाहिराखेको छ जुनसुकै सामानहरू चाहिँ चाहिरहेको अवस्था छ भने तपाईँले सम्झनै पर्ने नाउँ सीता फर्निसिङ सेन्टर जुन, जुन रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ प्रोपाइटर हुनुहुन्छ प्रमोद शर्मा सम्पर्कको लागि फोन नम्बर जिरो मोबाइल नम्बर अन्ठानब्बे पाँच यो तिनवटा नम्बरमा तपाईँले कल गर्नुभयो भने अवश्य विस्तृत जानकारी चाहिँ सीता फर्निसिङको बारेमा तपाईँले पाउनुहुनेछ कोही फेरि हुनुहुन्छ साथी आने तर्खर्ता हजू नमस्ते नमस्ते हाजू नमस्ते एकदम मेरे ठीक है शक्तिखोड़े नया न सुना शक्तिखोर तीन गर्मी कति पानी पड़े तो घमंड राणाजी र चितवनको बसाइमा धेरै फरक पाउनु भएको छ है कार्यक्रम सुनाउने भाकै बाटो तिम्रो तस्विर बोल्दिए पानी मनमुगाउँथे तिमी नै हौ बानी किन यस्तो हुन्छ तिम्रो फोटो बोल्दैन न बोलाउँदा सुन्छ नै सम्झियो तिमन छ बोल्दिए पानी खे तिमी नै हौ बानी किन यस्तो हुन्छ तिम्रो फोटो ना। नाम बोलाउँदा सुन्छ कति गरेर सम्झियो कि मन रहन्छ तिम्रो फोटो बोल्दैन घमण्डजी हजुर सुन्दर तरिकाले गाउनु भयो रेडियो शक्तिखोरबाट घमण्ड राणा आउनु भएको थियो निकै सुन्दर तरिकाले गाउनु भएको थियो कोही साथी फेरि हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो म माधवपुरदेखि ईश्वर रेग्मी बोलेको माधवपुरदेखि ईश्वर रेग्नीजी हालखबर आजसम्म चाहिँ कुशल मङ्गलै छ बाँचेको छ भन्नु पर्यो अनि ईश्वरजी नयाँ नौलो सुनातिर के छ हजुर नयाँ नौलो सबै ठिकै छेत्रो चल्दैछ धमाधम खेत्रोपा हुँदैछ है अनि हाम्रो भ्या किपाई हाम्रो तिमी यता मिरानो छै त भन्ने कुराहरू छ तिमी घरान म भएँ सिताउन गाह्रो भयो दिन्दाता बिताउन भन्नुभएको छ तिमी उता बिताउन गाह्रो भयो दि बिताउन भन्नुभएको छ नी उता मै उता सम्झ पर छ तर बिराउन नसन् सम्झ मय गरा छ नी उता मै उता सम्झ पर छ तर बिराउन नसन् सम्झ मय गरा छ मेरो अनि मन स भइ न पाली उता छ bini yo tame eta janta tarat chona virano no song song ayega bini yo tame eta janta tarat tar virano no song song ayega haji hridaye tin hai sir ji निकै सुन्दर तरिकाले गाउनुभयो रेडियोसँगै रहनु होला छुट्टिन्छ नमस्ते ईश्वरजीले निकै सुन्दर तरिकाले गाउनु भएको थियो अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच सीता से फणेसिंह सेन्टरले प्रायोजन गरेको कार्यक्रम कार्यक्रम लोकागानमा हामी रह का रहिराखेका छौँ हामीसँग जम्मा जम्मी समय पच्चिस मिनट मात्र बाँकी छ पैँतालिस भन्दा पनि पन्ध्र मिनट मात्रै बाँकी छ पच्चिस मिनट नभनौँ चार बजेर पैँतालिस मिनट गइसकेको छ यति यो समयको बिचमा चाहिँ तपाईँसँग हामी केही समय मात्र बस्छौँ र तपाईँ आउनुहोला तपाईँसँगै हामी गाउँछौँ तपाईँसँगै नाच्छौँ तपाईँसँगै बजाउँछौँ हाम्रै गाउँ भाका पखा पखेरामा गइने त्यो भाकाहरूलाई हामी गाउने गर्छौँ यो कार्यक्रममा रहेर सीता फणेश सेन्टरको बारेमा थोरै जानकारी गर्छु भन्दै थियो कोही साथी आइसक्नुभयो म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्नुभयो के छ पार्वती झ्याल खबर के गर्नुहुन्छ अजे? के नि? मा, मा राम्रोसँग कुन भएको सुनाउने आज पार्वतीजीले ye milai dekhna main lagi rahi kubta ji maangida milama सुन्दर तरिनु भयो कार्यक्रम सँगै रहनु होला क्यारे नमस्ते पार्वती लामेछाने आउनुभएको थियो चयनपुरबाट उहाँले पनि गाउने कोसिस त गर्नुभएको उहाँको भोइस पनि राम्रो छ कोही साथी आउनु भएको छ राज आउनु भएको छैन हामी कार्यक्रमको अन्त्यमा छौँ हामी एकैछिन एउटा भाक सुन्छौँ उहाँलाई राज त्यसपछि हामी कार्यक्रमको नतिजा लिएर आजको विजेताको नतिजा लिएर आउनेछौँ एकैछिन सीता फर्निसिङ सेन्टरको बारेमा बारे बारे बोल्न चाहिँ यो समयमा सीता फर्निसिङ सेन्टर रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरैसी सामानका लागि चाहिने फर्निचरको सामानहरू जस्तै टेबल पलाङ सोफा चाहिँ चाहिराखेको अवस्था छ चा, भने तपाईँले सम्झ्नै पर्ने नाम सीता फर्डेसिङ सेन्टर जुन रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ सम्पर्कको लागि फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी चार सय एकाउन्न मोबाइल नम्बर अन्ठानब्बे पाँच रहेको छ प्रोपाइटर प्रमोद शर्मा म मिठो भाका सुन्छौँ त्यसपछि आजको विजेताको नाम लिएर हामी उपस्थित हुनेछौँ छो मू सुख हसी तुमी ना जा मेरी फिल कुमारी ओय ओय ओय ओय मेरी दिल कुमारी मैं छो भेटना से हर दिलो गारी यस्तै यस्तै गीत चाहिँ तपाईँ माझमा राखेँ दिलैको ढोका चाहिँ हामीले उगार्न सक्नुपर्छ है आफ्नो त्यो मायालुलाई राख्नको लागि सुटुक्क लुकाउनको लागि चाहिँ हामीले दिलको ढोका खोल्नुपर्छ है भन्ने भएको चाहिँ तपाईँको माझ राखेँ कार्यक्रमको निकै अन्तमा छौँ सीता फणेशिंह सेन्टरले प्रायोजन गरेको कार्यक्रम लोगागनको हामी अन्त्यमा रहेका छौँ आज जम्मा जम्मी छजना साथीहरूको सहभागिता रह्यो अनुस अधिकारी आउनुभयो सरोज लामा शक्तिखोरबाट रमेश सापकोटा आउनुभयो पर्सबाट घमण्डा राणा आउनुभयो शक्तिखोरबाटै ईश्वर रेग्मी अनुभव गोमाधवपुरबाट र अन्त्यमा आउनुभयो पार्वती लामे छाने सैनपुरबाट सबै साथीहरूलाई म धन्यवाद दिन चाहन्छु उहाँहरूले गाउनु भएको गीत निकै राम्रो छ उहाँहरूको स्वरलाई चाहिँ उहाँहरूको त्यो गलालाई म सम्मान गर्छु सबैजनाले गाएको राम्रो हुँदाहुँदै पनि के गर्ने एकजनालाई त विजेता बनाउनै पर्छ कार्यक्रमको नियमै छ के गर्ने एकजनालाई विजेता हामीले बनाएका छौँ गोला प्रथाद्वारा आजको विजेता मित्र हुनुभएको छ छ छजना मध्येबाट ईश्वर रिग्मी माधपुरबाट आउनु भएको थियो तपाईँलाई बधाई छ तपाईँले एक हप्ताभित्रमा रेडियो अर्पणको कार्यालयमा चाहिँ सम्पर्क राखिदिनु होला साँढे तिन बजीभित्र अर्को शनिबार चाहिँ यो स्टुडियोमा आइपुगिदिनु होला लाइभ गाउनका लागि तपाईँलाई त्यो गाउने मौका हामीले उपलब्ध गराइदिएका छौँ ईश्वर रिग्मीलाई पुनः एकचोटि बधाई दिँदै र जसले मलाई इन्टरनेटमा रेडियोमा सुन्नुभयो र आज जतिको फोन लागेन मसँग रिसाउनु भएको होला न रिसाउनुहोस् अर्को चोटि तपाईँले अवश्य पनि गाउनु पाउनेछ अर्को साथ तपाईँको फोन लाग्ने नै छ यतिन्जेल साथ दिनुभयो राजप्रति आभार प्रकट गर्दै जतिजनाको फोन लाग्यो बाचा तपाईँ सबै सबैलाई धन्यवाद दिँदै तपाईँकै लोकभाकाको साथी भोलि बिहान दस बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छ क्या अरे नमस्ते लोकभाकालाई सदैव हामीले बचाइराखौँ छ भेट्नलाई बसे है दिलैको धैलो उघारी हो म आउँ <गणाँ> छु भेट्नलाई बसे है दिलैको धैलो उघारी साइनिन नमैछ बाछुर छरी भाइ हाय बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग समझानउज इलेवेन मयर सम्मानित बेटर